कालो बादको साथी तिमी कहाँ छो बना न लामो हर घट्न नै गाह्रो सानो छ हामी खेल्ने गर्थ्यौ त्यो गल्ली माछा ीले कहाँ पुऱ्यायो बाटो छ बिक्लै तर भिट्नेछौँ हामी सुनु पर्दैन भो साँझ ता बाट तारा छु तिमी पानी उताबाट हेर ला तारा सारा मेरा प्यारा साथीभाइ हेरी है जीवन को बाटो भन्थे बच्चा देखी पढी लेखी अघि पढ्यौ हामी सँगै अब जानू नै पर्ने कोहीलाई भन्नु छ ठुलो मान्छे कोही भने घाडी खाडीसँगै दाउछन् जिन्दगी जसरी तर साथी भए हुन्छ सचि Shana, baki cha ham rati palko Samgay na hola ha mitara saad Saadhai barko Shana, baki cha ham rati palko Samgay na hola ha mitara saad साधै परेको तेरे दिनबाट यहाँ शून्य त कालो बादल छाएको जस्तो